नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुलमा देवघाट क्षेत्रभित्रको बागेश्वरीमा प्राकृतिक चिकित्सा तथा आयुर्वेद अस्पताल निर्माण गर्नेबारे छलफल सुरु भएको छ सर्वोच्च अदालतको आदेश समेत अटेर गर्दै विगत सोह्र वर्षदेखि बागेश्वरीमा रहेको शिक्षण अस्पताल ली चौतर्फी दबा सो क्षेत्र छान्ने प्रक्रिया अन्तिम चरणमा लगेपछि सोही स्थानमा अर्को अस्पताल बन्न लागेको हो बागेश्वरी आध्यात्मिक परिषद योगी नरहीनाथ आश्रम बागेश्वरीले आज अस्पताल निर्माण गर्नेबारे सरकारवालाहरू बिचमा छलफल गरेको छ मेडिकल कलेजले खाली गरिदिएको भवनमै तत्काल तेइस लाखको लगानीमा विभिन्न पाँच किसिमका बहिरङ सेवा दिने तयारी शुरू भएको जनाएको छ यसभन्दा पहिले सात करोड़ भन्दा बढी लगानीमा निर्माण भएको भन्दै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल हट्न मानेको थिएन सो क्षेत्रमा आवासका लागि तेइसवटा भवन निर्माण गरिएका थिए प्रस्तावित प्राकृतिक चिकित्सा तथा आयुर्वेद अस्पताल निर्माण समितिका संयोजक शैलेन्द्र प्याले व्यक्तिगत हितका लागि प्रयोग भएको क्षेत्रलाई सामूहिक हितका लागि प्रयोग गर्न आयुर्वेद अस्पताल निर्माण गर्न लागि जानकारी दिनुभएको छ निर्माण हुने अस्पतालको बारेमा डाक्टर हेमराज कोइरालाले प्रस्तुत गरेको अवधारणा पत्रमा बागेश्वरी क्षेत्रलाई मेडिकल टुरिमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ राष्ट्रपति कार्यालयले शिक्षा आठौं संशोधन अध्यादेश प्रमाणीकरण नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी युनियन चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ युनियनका केन्द्रीय महासचिव कमल प्रसाद खतिवडाको उपस्थितिमा भरतपुरमा जिल्ला समितिको आज सम्पन्न बैठकले सिफारिस भएको एक वर्ष बितिसक्दा पनि राष्ट्रपतिले प्रमाणीकरण नगर्नु पछिपाती भएको ठहर गरेको छ बैठकले सर्वोच्च अदालतको आदेशको पालना गर्दै तत्काल अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिसँग आग्रह समेत गरेको छ अस्थायी रूपमा लामो समयसम्म विद्यालयमा कार्यरत कर्मचारीहरू मारमा परेको युनियन चितनका सचिव श्री प्रसाद दवाड़ीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले चारवटा शहरमा शाखा स्थापना गरी सेवा दिने भएको छ देशभरका बिरामीलाई एकै अस्पतालबाट सेवा लिन असहज भएकाले स्थानीय स्तरमा सेवा दिन लागेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर लक्ष्मीनारायण सिंहले बताउनु भएको छ अस्पताल सञ्चालक समितिको निर्णय अनुसार नेपालगंज धरान र पाटनमा शाखा विस्तार गर्ने निर्णय भइसकेको छ त्यस्तै कालगायतका स्थानमा सम्भाव्यता अध्ययन भइरहेको कार्यकारी निर्देशक सिंहले जानकारी दिनुभएको छ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बचारका लागि नेपालका विभिन्न जिल्लाका साथै झिमेकी देश भारतबाट समेत बिरामी आउने गर्दछन् दक्षिणी एसियाकी नमुना अस्पतालका रूपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको सो अस्पताललाई सुविधा सम्पन्न बनाउन नयाँ उपकरण थपिँदैछन् क्यान्सरको फैलावट जाँच्ने अत्याधुनिक उपकरण न्युलिक न्युक्लिकयर मेडिसिन सहितको सिटी स्क्यान पेड प्रोजेक्टेन एमिसन ट्रोमोग्राफी भित्र लागेको छ नेपालमा अहिलेसम्म कुनै अस्पतालमा नभएको यो उपकरण नहुँदा यस्तो जाँचका लागि विदेश हुनुपर्ने बाध्यता रहेको छ अस्पतालका कार्यकारी निर्देशक डाक्टर सिंहले अस्पतालमा सो उपकरण भित्राएपछि बिरामीलाई उपचारमा सहज हुने बताउनु भएको छ उहाँका अनुसार यो उपकरण नहुँदा राष्ट्रपति डाक्टर रामभरण यादव उपचारका लागि हालै जापान जानु थियो वर्षेनी ठूलो संख्यामा बिरामीहरू रोग पहिचानका लागि विदेश जाने गरेको बताइएको छ राष्ट्रपति यादवले यो मेसिनको बारेमा आवश्यकता दर्शाएपछि अर्थ मन्त्रालयले यस वर्षको बजेट पुस्तिकामै यसका लागि अस्पतालका कार्यकारी निर्देशक डाक्टर सिंहले उपकरणका लागि अख्तियारी पाएर चार महिनामै में। यो सेवा सञ्चालन गर्ने दावी गर्नुभएको छ यो मेसिनबाट शरीरभित्रको परीक्षण गर्दा सुरुमा सुई मार्फत शरीरमा आइसोट्रोब एक प्रकारको औषधी पठाएर त्यो शरीरका कुन भागमा पुग्छ सोही अङ्गको तस्विर लिन सकिन्छ भनेर बताउनु भएको छ रत्नगरमा आज आयोजित रक्तदान कार्यक्रममा साठीजनाले रक्तदान गरेका छन् सिद्धेश्वरी महिला बचो तथा ऋण सहकारी संस्था लिमिटेड रत्नगरको आयोजनामा सम्पन्न सो रक्तदान कार्यक्रममा एघारजना महिलासित साठीजनाले रक्तदान गरेका थिए सिद्धेश्वरी महिला बचो तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रमिला ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री ज्ञानशाली नेउपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो यसैबीच पूर्वी चितवनको पिप्ले सम्पन्न भएको छ चितवन सहायता समाज र चितवन सहायता कोष बेल्जियमले आयोजना गरेको सो शिविरमा विभिन्न रोग भएको चार जनाले स्वास्थ्य परीक्षण गराएका थिए टिप्ले रोथर गाविसका बासिन्दाले स्वास्थ्य परीक्षण गराएको सो शिविरमा निशुल्क औषधि वितरण समेत गरिएको चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिनुभएको छ शिविरमा भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर र स्वास्थ्य कर्मी गरी सत्र जना को छोलीले स्वास्थ्य परीक्षण गरेका थिए चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था भरतपुरको आज प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ कार्यक्रममा अध्यक्षको प्रतिवेदन लेखा समितिको प्रतिवेदन बचत तथा ऋण नीति दुई बचत तथा ऋण परिचालन निर्देशिका दुई हजार अनुमोदन गरिएको संस्थाका व्यवस्थापक योगराज ओस्तीले बताउनु भएको छ कार्यक्रममा आगामी कार्यकालका लागि एघार सदस्यीय सञ्चालक समिति तीन सदस्यीय लेखा समिति तीन सदस्यीय ऋण उपसमिति र चार सदस्यीय सल्लाहकार समिति पनि गठन संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि घरेलु तथा साना उद्योग काले चेतनका प्रमुख शिवदत्त भट्टराई रहनु भएको थियो अब पालुअर्पण जनावाज कोअर्पण जनावाजमा हाम्रो प्रश्न छ चुनावलाई सहयोग नगर्ने अन्तर्राष्ट्रिय समुदायसँग नेकपा माओवादीसहित तेत्तिस दलले गरेको अपिलप्रति तपाईँ के भन्नुहुन्छ ए चुनाव हुन नदिने चाल बे अराजकता निम्ताउने काम सी सरकार र चार दललाई चुनौती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 ुदायिक आवाजको आकस्मिक बिरामीलाई जतिसक्दो चाँडो उपचारका लागि अस्पताल पुर्याउन प्रयोग हुने सवारी साधन भनेर एम्बुलेन्सलाई बुझ्ने गरिन्छ नामानुसारकै काम पनि होस् भन्नका साथ लागि संवेदनशीलता हेरेर सड़कमा ठाउँ छाडिने गरिन्छ छा। त्यसैले बिरामी बोक्ने एम्बुलेन्समा लागु औषध गाँजा ओसार हुने गरेको र रक्तचन्दन बरामद हुने र अपहरण तथा तस्करीका गृहले एम्बुलेन्स भाडामा प्रयोग गरी दुरुपयोग गर्ने गरिएको थुप्रै घटनाहरू सुन्नमा आएका छन् त्यसैले एम्बुलेन्सको दुरूपयोग नियन्त्रण गर्न के गर्नु पर्ला भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौँ सू। उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको आवाज। योजना बनाएपछि त्यसलाई लागू पनि गर्न पर्छ एम्बुलेन्स सेवालाई नै अब वास्तविक गर्दाखेरि समितिहरूबाट नै एम्बुलेन्स खटिदिएको छ त्यो समिति नै भ्रष्टचारी छ पार्टीगत हिसाब किताबले छानिन्छ अनि त्यो पार्टीगत हिसाब किताबले कहिल्यै पनि यो नेपालमा दुरुपयोग भोग्न सकिँदैन दुरुपयोग रोक्ने भनेको नियम कानुन चाहिँ बनाउन सक्नु पऱ्यो सरकारले त्यो बनाउने बित्तिकै बल्ल त्यो भ्रष्टचारी चाहिँ समितिबाट हट्न पर्छ सर्वसाधारणलाई उठाएर राखेपछि सर्वप्रथम त एम्बुलेन्स जस्तो चाहिँ साधन चाहिँ दुरुपयोग गर्ने चाहिँ सङ्गठनहरू जुन लागेका हुन्छन् मान्छेहरू यिनीहरूलाई कडाभन्दा कडा कडा कारवाही चाहिँ लागु हुनु पऱ्यो र हामी मानव जातिको यस्तो अवस्था जुन अवस्थामा त्योमा चाहिँ अब सिकिस्त अवस्था अब बिरामीको अवस्था चाहिँ जुन एक मिनटको अवेरले पनि मान्छे मर्न सक्छ त्यस कारण हामी सर्वसाधारणले बाटो छोडिदिने चार्ज नहुने नहुने त्यो साँचो पक्ष हो तर त्यो गर्दाखेरि त्यसलाई दुरुपयोग गरिन्छ भने दुरुपयोग गर्नेलाई कडाभन्दा कडा कारवाही दियो भने यो सायद रोकिन सक्छ अहिले जुन एम्बुलेन्सहरू दुरुपयोग भइरहेछ एम्बुलेन्सहरूमा तपाईँको रक्तचन्दन लिएर हिँड्ने अवैध औषधिहरू लिएर हिँड्ने गाँधा चरेसहरू लिएर हिँडेर यो तपाईँको तस्करी गर्ने जुन ढङ्गको चाहिँ विकास भएको छ यसलाई चाहिँ प्रहरी प्रशासनले पनि निगरानी राख्नुपर्छ र एम्बुलेन्स चालक यस्तो संस्था छ त्यसले हामीले के काम गरेका छौँ यो बिरामीको लागि सेवाको लागि राखेको एम्बुलेन्समा हामीले किन यस्तो गरेका छौँ भनेर सचेत ढङ्गले सोचेर त्यस्तो गलत क्रियाकलाप उहाँहरूले नियन्त्रण गर्नुपर्छ यदि त्यो सम्बन्धित निकाले नियन्त्रण गऱ्यो भने प्रहरी प्रशासनले त्यो फड्के च गरेर पनि यस्तो अवैध कार्यलाई नियन्त्रण गर्नुपर्छ रेवाको लागि होइन पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिर्गज सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलिन मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक र नारायणगढ प्रासी बुटोल सडक पनि खुल्ला छ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 हामी स्थानीय समाचारको अन्तिमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना छप्पन्न नम्बर शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण न्युज एट जी मेल डट कम हाउ रेडियो अर्पण फण्ड डट बाट पनि संसारभरै के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल नमस्कार